प्रधानमन्त्री थापा भारत प्रस्थान राजनैतिक भेटवार्ता गर्ने उपराष्ट्रपति कुन पनि एघार सदस्य टोली प्रस्थान न्यायालयलाई <स्थान> कमजोर पार्ने गरी नबोल्न काङ्ग्रेस सभापति देउबालाई सर्वोच्च अदालतको चेतावनी किताबको अभाव भइरहेका बेला जनक शिक्षाले छपाएको काम नै रोक्यो <स्थान> हिलरी क्लिन्टन योग्य उम्मेद्वार भएको ओबामाको भनाई राष्ट्रपतिको भूमिकाका लागि क्लिन्टनलाई सहयोग गर्ने प्रतिबद्धता र युरोपियन देशहरूबीचको फुटबल प्रतियोगिता युरोकप फुटबल प्रतियोगिता आज शुरू हुँदै प्रभावारी सूचना काबर नमस्कार फिरकुंसी मोडुलेसन को बयानबे दशमलव दुई मेगा हर्जरनेट ऑनलाइन यूनीटी डट कम डट एनपी प्रसारण भईस तीन बजे यूनिटी खबर में स्वागत प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा सारको विश्वविध्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आज भारतर्फ प्रस्थान गरेका छन् दीक्षान्त समारोहमा सहभागी हुन जाने भए पनि थापाले त्यहाँ राजनैतिक भेटवार्ता समेत गर्ने बताएको छ तीन दिने भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री थापाले दुई देशबीचको सम्बन्ध मजबुत बनाउने लगायतका विषयमा राजनीतिक भेटवार्ता गर्ने बताएको छ रापरपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार थापाले भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ क्रममा उच्च राजनीतिक भेटवार्ताको समेत सम्भावना रहेको उनले बताएका छन् भ्रमणमा परराष्ट्रका उच्च पदस्य अधिकारीहरू सम्मेलन छन् प्रधानमन्त्री थापा आइतबार स्वदेश फर्किनेछन् यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुन एघार सदस्यीय टोली सहित आज चीन प्रस्थान गरेका छन् विहान एघार बजे एयर चाइनाको उडानबाट उपराष्ट्रपतिको भ्रमण दल चीनको कुण्डिङ प्रस्थान गरेको हो उप तथा सहकारी एवं गरिबी निवास निवारण मन्त्री चित्र बहादुर केसी र गृह मन्त्री शक्ति बहादुर बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर उपराष्ट्रपति पुनको विदा चीनको युनान प्रान्तीय जन काङ्ग्रेस स्थायी समितिको निमन्त्रणामा चीन भ्रमणमा गएका उपराष्ट्रपति पुन असार दुई गते स्वदेश फर्किने छन् उपराष्ट्रपति बनिसकेपछि पुनको यो पहिलो विदेश भ्रमण हो तर एक लामो चीन बसाइका क्रममा उनी राजधानी बेजिङ भने पुग्रेस उनले समकक्ष अदालतले निवेदन पेशीमा नचढ़ेको र सुनवाई नभएको विषयमा राजनैतिक दलको नेतृत्व तहमा रहेका केही जिम्मेवारी व्यक्तिले दिएको अभिव्यक्ति भनी हालै विभिन्न संचार माध्यममा प्रेस प्रेषित समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ नाम उल्लेख नगरे ना पनि पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देवालले हालै अभिव्यक्ति गरेका केही अभिव्यक्तितर्फ लक्षित गरी सर्वोच्चले स्वतन्त्र न्यायलाई कमजोर पार्ने गरी भ्रामक एवं लोकतान्त्रिक मूल्य प्रतिकूल कुरा नबोल्न चेतावनी दिएको हो सर्वोच्च अदालतले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सचेत गराएको हो काङ्ग्रेस सभापति देउबाले जेठ पच्चिस गते पार्टी निकट वकिलहरूसँग अदालतमा एघार न्यायाधीशको सिफारिश विरूद्ध परेको मुद्दा माथि सुनाई नभएको भन्दै अभिव्यक्ति दिएका थिए नाम नली तर देउबाको उक्त अभिव्यक्तिप्रति लक्षित विज्ञप्तिमा अदालतको मुद्दाको सुनाई प्राथमिकताका आधारमा गरिने अदालतको आन्तरिक विषय भएकाले यसबारे जथाभावी नबोल्न सचेत गराएको हो लामो समयदेखि अदालतमा न्यायाधीशहरूको नियुक्ति हुन नसकेको र थोरै न्यायाधीशले धेरै मुद्दाको छिनोफानो गरिरहनु परेको अदालतको वस्तुस्थितिबारे दलका नेता जानकार रहेको सर्वोच्चको जिकिर छ नयाँ शैक्षिक सत्र शुरू भएको दुई महिना बितिसक्दा पनि किताब अभाव भइरहेका बेला जनक शिक्षा सामग्री केन्द्रले छपाईको काम रोकेको छ आवश्यक कागजात अभाव भएकाले तीन दिनदेखि छपाईको कामले रोकिएको केन्द्रले जनाएको छ केन्द्रले छपटक समयमा पनि यो शैक्षिक सत्रको लागि आवश्यक पर्ने एक करोड़ सतहत्तर लाख सेट किताब छाप्न सकेको छैन छ र सात कक्षाको माग अनुसार अझै पनि झण्डै दश लाख किताब छाप्न बाँकी रहेको केन्द्रको भनाइ छ यो महिनाको अन्तिम अर्थात आउँदो मंगलबारसम्ममा सबै किताब छापिसक्ने बताएको केन्द्रले कागज अभाव भएकाले लक्ष्य पूरा गर्न नसकेको बताएको छ समयमा नै किताब नछाप्दा धेरै विद्यार्थी पुस्तकिना नै विद्यालय जानरेक वर्ष केन्द्रले समयमा किताब छाप्न नसक्दा अभाव हुने गरेको छ यसैबीच नौ कक्षाको किताबको माग यस वर्ष सोचे धेरै आएको केन्द्रले जनाएको छ केन्द्रका अनुसार शिक्षा विभागले तथ्याङ्कमा नौ कक्षाका लागि यो शैक्षिक सत्रमा चार लाख किताब आवश्यक पर्छ तर पाँच लाख पचास हजार भन्दा धेरै बिक्री गरिसके पनि अझै माग आइरहेको छ जिल्ला अदालत चितौनले हत्यामा संलग्न भएका तीनजनालाई जन्मकैदको फैसला सुनाएको छ जन्मकैद पर्नेमा नवलपरासी धुम्कीवासका 20 वर्षीय मिलन पुन मगर सत्र वर्षे नमे पुन मगर र भरतपुर नगरपालिकाका पालिका का सत्र वर्ष सन्दीप राणा मगर रहेका छन् बारागढीमा का अठार वर्षीय मनोज खटकालाई हत्या गरेको पुष्टि भएपछि उनीहरूलाई जन्म कैदको फैसला सुनाएको जिल्ला अदालतका न्यायाधीश कवि प्रसाद नेले बताउनु भएको छ गएको मङ्सिर नौ गते राति मनोज सुतिरहेका बेला बस भित्र तीनजना युवकले फोलामेको र प्रहार गरेर मनोजलाई घाइते बनाएका थिए उनको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको थियो मनोज ना पाँच ख दस नम्बरको बसका चालक थिए छोराको ज्यान गएपछि बुबा काशीराम खड्काले जिल्ला प्रहरी कार्यालय चितौनमा गएको मङ्सिर पन्ध्र गते उनीहरू विरुद्ध उजुरी दिनुभएको थियो धनुषाको शिरेश्वर नगरपालिकामा रहेको एउटा आइएमईबाट बिहिबार राति बत्तीस लाख रुपियाँभन्दा बढी चोरी भएको छ इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको अगाडि रहेको आशिष ट्रेडर्स, ट्रेडर्स बाट बत्तीस लाख रुपियाँभन्दा बढी चोरी भएको सञ्चालक राजेश शाहले बताउनु भएको छ शुक्रबार बिहान दस बजे आइएमई खोल्न जाँदा भित्र भएको सबै पैसा चोरी भएको थाहा पाएको तालचा खोलेर चोरी भएको र चोरी घटनाको सन्दर्भमा थप अनुसन्धान भइरहेको इलाका इला प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक लक्ष्मण सिंह ठकुरीले बताउनु भएको छ एउटै भवनमा माथि राष्ट्रिय वाणिज्य बैंक सञ्चालनमा छ भने तल चोरी भएको आईएमए सञ्चालनमा छ <स्ति> गोरु काटेको आरोपमा चितौनमा पाँचजना पक्राउ परेका छन् चितौनको माडीमा रहेको सिताई पुल नजिकको सिसो घीमा गुरु काटेर फालिएको भेटेपछि अनुसन्धानको क्रममा पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितौनले जनाएको छ पक्राउ पर्नेमा माढी नगरपालिका तिनकी सुनिता नेपाली माढी सागर नेपाली शिव नेपाली जीवन नेपाली र कोपिला नेपालीलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपेक्षक वसन्त बहादुर कुंवरले जानकारी दिनुभएको छ उनीहरू गोरु काट्ने काममा संलग्न रहेको रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ब्यासी रावलको मृत्यु भएको तीन वर्ष बितिसक्यो उनको गाविसमा मृत्यु दर्ता समेत गरिएको छ तर जिल्ला विकास समिति कालीकोटबाट उनको नाममा निरन्तर सामाजिक सुरक्षा भत्ता निकासा हुँदै आएको छ सोही वडा नम्बर एककै राजकौला रावल र लालजिरा रावलको पनि मृत्यु भएको दुई वर्ष बितिसक्यो उनीहरू उनीहरूको नाममा पनि निरन्तर सामाजिक सुरक्षा भत्ता निकासी हुँदै आएको छ गाविसको ओडा नम्बर दुईका बहादुरे विष्ट रगे विष्ट हसे विष्ट नन्दराम विष्ट र महारूप विष्ट उडान नम्बर चारका गोविलाल विष्ट र दलवीर विष्ट उडानम्बर पाँचका हैथेबोहरा हर्कोशाही र ब्रह्मशाही उडा नम्बर छका नरपति रावल गुमानसिंह रावल र रा, कुर घरते काल्पनिक मानसिक उडा नम्बर सातका जमाना भण्डारा भण्डारा रमानी विष्ट वडा नम्बर नौका दुर्गा दुर्गाष्ट परिमल विष्ट र सुधा विष्टको पनि धेरै वर्ष अगाडि मृत्यु भइसकेको छ तैपनि अहिलेसम्म गाविसमा उनीहरूको नाममा सामाजिक सुरक्षा भत्ता दिने गरिरहेको छ यसरी मृत्यु भइसकेका नाममा जाने सामाजिक सुरक्षा भत्ता मृतकका परिवारले भन्ने पाउँदैनन् गाविस सचिव सो र त्यहाँका टाठाबाठाले मृतकका नामको भत्ता खाने गरेको स्थानीय सबिन कुमार विष्टले बताएका छन् ढौडेलधुराको उमरगढ़ी नगरपालिका सात पोखरामा रहेको उच्च माध्यमिक मा विद्यालयले आज आफ्नो एकसठी वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ विद्यालयले विविध सांस्कृतिक कार्यक्रम सहित वार्षिक उत्सव मनाइरहेको हो वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य रमेश दत्त बागले विद्यालयको आर्थिक वर्ष दुई हजार बहत्तर कुल आय व्यय बराबर हुने गरी आए छ्यासी लाख चालिस हजार दुई सय साठी रुपियाँ कुल व्यए छ्यासी लाख चालिस बराबरको प्रतिवेदन पेस गर्नुभएको थियो विक्रमसम्म दुई हजार सालमा स्थापना भएको उक्त विद्यालयमा पहिले 660 सय साठी विद्यार्थी अध्ययनर छन् कार्यक्रममा कक्षा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको थियो यसैबीच वार्षिक उत्सवको अवसरमा ब्राजीलको रियोदी जेनेरियोमा हुने ओलम्पिक गेममा सहभागी हुन लागे किशोही विद्यालयकी पूर्व छात्रा सरस्वती भट्टराईलाई समेत सम्मान व्यक्त गरेको थियो अमेरिकी राष्ट्रपति बारक ओबामाले आगामी राष्ट्रपतिका लागि हिलरी क्लिन्टन सबैभन्दा योग्य उम्मेद्वार भएको बताएका छन् डेमोक्रटिक पार्टीका उम्मेद्वारका अर्का प्रतिस्पर्धी बर्नी सैन्डीसँगको भेटवार्तापछि राष्ट्रपति ओबामाले हिलरी क्लिन्टन सबैभन्दा योग्य उम्मेद्वार भएको प्रतिक्रिया दिएका छन् क्लिन्टनको ट्विटरमा एक भिडियो लिङ्क सेयर गर्दै उनले राष्ट्रपतिको भूमिकाका लागि किन्टललाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् उनले सम्भावित प्रत्याशी बनेकोमा बधाई दिँदै अभियानमा साथ दिने बताएका छन् र युरोपियन देशहरू बीचको फुटबल प्रतियोगिता युरोकप फुटबल प्रतियोगिता आज शुरू हुँदैछ छपन्न वर्ष अघि शुरू भएको प्रतियोगिताको यो पन्ध्रौं संस्करण हो र यो पटकको युरोकप यसको अवधारणा अघि सार्ने हेनरी डेलाउनेको देश फ्रान्समा माने हुँदैछ फ्रान्सले सन् उन्नाइस सय साठीको पहिलो युरोकप र सन् उन्नाइस सय चौरासीको युरोकप सफलतापूर्वक आयोजना गरिसकेको छ यो सँगै दिउँसो तीन बजेको म्युनिटी खबर सकिएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुन प्रधानमन्त्री थापा भारत प्रस्थान राजनैतिक भेटवार्ता गर्ने उपराष्ट्रपति पुन पनि एघार सदस्यीय टोलीसहित चीन प्रस्थान न्यायालयलाई कमजोर पार्ने गरी नबोल्न काङ्ग्रेस सभापति देउबालाई सर्वोच्च अदालतको चेतावनी किताबको अभाव भइरहेका बेलाजनक शिक्षाको छपाईको काम नै रोक्यो खेलाडी क्युन्टल योग्य उम्मेद्वार भएको ओबामाको भनाई राष्ट्रपतिको भूमिका युरोपल प्रतियोगिता आज हुँदै गर्नु भएकोमा